ही माओवादी र तत्कालीन सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर सुरु शुरू भएको शान्ति प्रक्रियाको काम सेना समायोजनपछि टुङ्गिएको दलहरूले घोषणा गरे तापनि सत्य निरूपण तथा मेलमिलाप आयोग गठन नभएकाले शान्ति प्रक्रिया नटुंगिएको मानव अधिकार बताएका छन् शान्ति प्रक्रिया टुङ्गिएको छलफल पछि नेपालको भाग एक सय नयाँ संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फको सीट संख्या घटाउँदा आदिवासी जनजाति महिला दलितलाई के प्रभाव पर्दछ भन्ने बारेमा छलफल गरेका थियौ छलफलका लागि ताम्सालिङ राष्ट्रिय पार्टीका अध्यक्ष एवं आदिवासी जनजाति अगुवा परशुराम तामाङ र रा राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी स्टुडियोमा हुनुहुन्थ्यो संख्या घटाएको ठिक म अहिले भनिहाल्दिनँ किनभने त्यो संख्या किन ठुलो राख्यो किन घटाइदिएछ भन्ने कुरा प्रश्न चाहिन्छ हामीले त कन्टेन्टमा बोल्ने हो नि त हामीलाई चाहिँ कसैको नाक लामा छ कसैको छोड्छ भनेर बोल्न थाल्यो भने त हामी कहीँ पनि पुग्दैनौँ छ सौ एक राखेको हामीले देख्दा छ चाहिँ बढी भन्दा बढी माओवादी मानिसहरूलाई त्यहाँ इन्भल्भ गरेर क्रान्तिलाई चाहिँ ड्रेल गरिदिने ध्यान अन्तर्नित थियो मैले बुझ्दा यदि त्यो कुरा सत्य हो भने कसैको क्रान्तिलाई निस्तेज गर्नको लागि जाति भाषा धर्मको संख्याको कुरा उठाएर यस्तो किसिमको स्थिति उत्पन्न गराउनु पाइन्छ कि पाइँदैन यसको उत्तर चाहिए चाहिए। अब अहिले यो घटाएको प्रशासन सरले भन्नुभयो जस्तो लाग्छ अब त्यसो हो भने हिजो जुन आकांक्षा बढाइयो त्यो आकांक्षा माथि यस प्रकारले चाहिँ त्यसलाई गलत दिशा दिने एउटा अधिकार प्राधिकार यो नेतृत्वलाई छ कि छैन त्यसकारण जबसम्म नेतृत्व गर्ने ठाउँमा उपयुक्त र सही राष्ट्रिय दृष्टिकोण भएका र नेपाली समाज अनुकूलको मनोविज्ञान बोक्ने तब्काल जबसम्म नेतृत्वमा पुग्दैन तबसम्म यो प्राविधिक कुरा मात्रै हो संख्याको यो एउटा निश्चित ध्यले यो वस्तु आइरहेको हुन्छ र यसले हामीले नेपाली जनताले शुरामजी <laughs> अब त्यो संख्या कम भए तापनि अब प्रत्यक्षबाट पनि त आउन सक्ला आदिवासी जनजाति दलित उत्पीडितहरू त्यो बाटो पनि त छ नि यहाँ प्रश्न संख्याको होइन मूल कुरा के हो भने संविधान सभाको बनोट र विचारको अहिले यो पहिलाको ठुलो थियो भन्ने कुरामा मलाई लाग्छ नेपालका सबै व्यक्तिले सबै जनताले मलाई लाग्छ त्यही भित्र पुगेका सभा पनि ठुलै थियो भन्ने कुरा यो चाहिँ स्थापित मान्यता हो सबैले मानेको कुरा तर प्रश्न यहाँ तपाईँको संख्याको कुरा होइन प्रश्न के हो भन्दाखेरि चाहिँ संविधान सभालाई कस्तो डिजाइनमा लैजान खोजियो नेतृत्वले खास अहिलेको तीन दलको सिन्डिकेट र मधेसी मोर्चाले कसरी त्यसलाई संरचना गर्न खोजियो मूल कुरा त्यहाँ छ त्यो के हो भन्नुहुन्छ भने प्रत्यक्ष बढाउनु समानुपातिको संख्या समानुपातिक निर्वाचनबाट आउनेको सिट संख्या घटाइनु भनेको अर्थ के हो त भन्दाखेरि प्रत्यक्ष रूपमा आदिवासी जनजाति महिला दलितहरूलाई पिछडि परेका समुदायलाई आउने बाटो रोक्नु हो किनभने हिजो यही बाटोबाट धेरै त्यस्ता मानिसहरू छिरेका थिए त्यसलाई रोक्नको लागि गरियो पहिलो कुरा त्यस यो जधन्य अपराध भन्छु नेपालका नेताले जनताको नाममा उत्पीडितहरूको नाममा होइन सरबारको नाममा तपाईँको चाहिँ राजनीति बजाउने आपू सत्ता अने जनता का विपक्ष में विपरीत तीन हित तुठा करने विश्वासघात कर र, र हम चिंता त्या असहमति हो इस कारण प्रश्न के हो, हो के तो भाई मैं अभी भन्न प्रश कति कतिजान एक सीन नीन दल संयुक्त मधेशी मोर्चा का नेता उच्च स्तरीय राजनीतिक समिति नयाँ संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फको सिट संख्या घटाउने निर्णय गरेपछि त्यसको विरोध महिला दलित आदिवासी जनजातिहरूले गरिरहेका छन् समानुपातिकको सीट संख्या घटाउँदा नयाँ संविधान सभामा महिला दलित आदिवासी जनजातिहरूको पहिलेको संविधान सभाको जति प्रतिनिधित्व नहुने र समावेशी संविधान नबन्ने डर यी समुदायलाई रहेको छ पहिलो संविधान सभामा सभासदहरूको संख्या बढ़ी भएर जम्बू भयो भनेर आलोचना भएको थियो यसले धेरै खर्च गर्यो भनेर नागरिकहरूबाट आलोचित हुनु परेको थियो त्यसैले ठूला दलहरूले पनि सभास संख्या कम गराउन समानुपातिक तर्फको सीट संख्या घटाउने प्रस्ताव गरेका हुन। समानुपातिक तर्फको सीट संख्या घटाए पनि प्रत्यक्ष निर्वाचनबाट महिला दलित आदिवासी जनजातिको बढ़ी भन्दा बढ़ी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रतिबद्धता दलहरूले शुरूमै व्यक्त गर्नुपर्ने माग भइरहेको छ साझा नेपालको भाग एक सय चौरासीमा हामीले जातीय छुवाछुतको अन्त्य र राज्यका सबै निकायमा दलितहरूको प्रतिनिधित्व कसरी वृद्धि गर्ने भन्ने बारेमा छलफल गरेका थियौं कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विश्वकर्मा र दलित गैर संस्था महासंघका अध्यक्ष गजाधार सुनवार पार्टीको केन्द्रीय कमिटिका तर्फबाट बहु पहिचानका आधारमा संहितामा जानुपर्छ भन्ने जुन निर्णय गरेको छ त्यो निर्णय नेपालका ने दलित समुदायका लागि समय सबैभन्दा हितकर छ व्यक्तिगत रूपमा म पनि कुरा गर्नुहुन्छ भने कुनै जातीय नामको राज्य बनाउनुपर्छ भन्ने पक्षमा म पनि छैन हाम्रो आन्दोलन पनि छैन हाम्रो संगठन पनि छैन मलाई लाग्छ नेपालको दलित आन्दोलन त्यो पक्षमा छैन अब एमाले त्यो रोकियो भन्ने उहाँलाई भ्रम परेको छ भने त अब उहाँहरू एकीकृत नेकपा माओवादीले दस वर्षको जनयुद्धमा लिम्बु तामाङ के भन्छ तमवान थारुवान प्रदेशहरू बनाएर अनि संविधान सभाको निर्वाचनको बेलामा त्यहाँ त्यो तमवान र के अरे त थारुवानबाट कतिजना मान्छेहरू आए अनि त्यही त अब समानुपातिकबाट मात्र आउने सम्भावना भएपछि त समानुपातिक सिट सङ्ख्या बढ्यो भने त फाइदा हुन्छ होला नि त दलितको सङ्ख्या बढेर दलितको मात्र बढ्ने त होइन अर्को पनि बढ्ने हो त्यस मैले भने संख्या कति बढ्यो तपाईँ पचासजनाको संविधान सभा बनाउँदा पनि पचासजनाको संविधान सभामा दलितहरूको जनसङ्ख्या तेह्र प्रतिशत भएको हुनाले तेह्र प्रतिशतमा थप क्षतिवृति दिएर चाहिँ पन्ध्रजना दलित आउनु र तपाईँ एक हजारजनाको दलितहरूको के अरे एक हजारजनाको संविधान सभा बनाएर सयजना दलित आउनुमा त फरक हुन्छ नि त त्यस कारणले प्रतिशतको मूल कुरा हो अंशको मूल कुरा हो प्रणालीको मूल कुरा हो त्यो कतिजना मान्छे त्यहाँ आउँछन् भन्ने कुरा मूल कुरा होइन भन्ने मलाई लाग्छ गदा अब यो दलितहरूको प्रतिनिधित्व बढाउनको लागि तल्लो तहसम्म राज्यको तल्लो तहसम्म र समाजमा रहेको छुवाछुतको अन्त्य गर्नको लागि चे, अब, अब चे, खास गरेर अब नेपालमा कस्तो खालको अवस्था बनेको छ भने मलाई के लाग्छ भने अझै जातीय छुवाछुत र भेदभावको कारणले धेरै कुराहरूलाई अवरोध सिर्जना गरेको छ दलितहरूको धेरै गाविसहरूमा बाहुल्यता छ तर दलितहरूलाई त्यहाँ नेतृत्व स्वीकार गरिँदैन ने। त्यहाँ उपाध्यक्ष अथवा कहिलेकाहीँ त दिइँदै दिँदैन दिइयो भने दी उपाध्यक्षसम्म दिइन्छ यस्तो खालको अवस्थाहरू गइराखेको छ दलितहरूले व्यापार बिजनेसमा लाग्यो भने पनि छुवाछुतकै कारणले उनले गरेको व्यवसाय नै चल्दैन अब विभिन्न तरिकाले जान पर्ने अवस्थाहरू रहिराखेको छ र यसले गर्दाखेरि यो समग्र कुराहरूलाई एउटा सम्बोधन गर्नको निम्ति मैले पहिला पनि भने नेपाल एउटा विविधता छ सबैभन्दा कोर् टिममा के हुनु पर्यो भने समानुपातिक प्रतिनिधित्वको कुराहरूलाई स्वीकार गर्न पर्यो राज्यले अङ्गीकार गर्न त्यो औपचारिक संगठन पनि अनौपचारिक संगठनमा चाहे संहिताको जस्तो सुकै मोडल होस् समानुपातिक प्रतिनिधित्वको कुराहरूलाई स्वीकार गर्न र अहिले छलफलको क्रममा चाहिँ विभिन्न खालको कुराहरू आइराखेको छ एउटा समस्या के छ भने कहिले कहीँ राजनैतिक दलहरू जुन मोडलमा ल्याइराखेको हुन्छ त्यो दलितहरूलाई पनि त्यही खालको हुन्छ भन्ने खालको कतिपय कुराहरू संहिताको विषयमा विविध विचारहरू पाइन्छ तर एउटा यो, यो छलफल गराइदिने मात्रै हो या दलितहरूलाई एउटा साझा बुझाइमा पुगेपछि दिने हो त्यो पहिला राजनीतिक दलहरूको एउटा कमिटमेन्ट पनि आउन पर्यो ल ठिकै छ संहितामा दलितहरूको हामी कसरी एउटा सहजीकरण गर्न सक्छौँ त तपाईँहरूको आम एउटा माग एउटा साझा मुद्दा के हुन सक्छ भनेर आउन सक्नु पर्यो नि त राजनीतिक दलहरूले यदि देशको पुनर्संरचना गर्ने संहितामा जाने दलितहरूको मुद्दालाई सम्बोधन गर्ने हो भने त्यो खालको छुआछूत मुक्त राष्ट्र घोषणा करिए ठाव जातीभेद का काम भई रह दलित अधिकार तथा दलित नेता छुआछूत हटाने अभियान गन्ाँ राज्य का सब नि दलित को प्रतिनिधित्व हन् भन्ने विषय प्राथमिकता का साथ उठाई ठूला तीन दल री मोर्चा का नेता सम्मिलित उच्च राजनीतिक समिति के संविधान सभा को समानुपातिकतर्फको सीट सङ्ख्या घटाउने सहमति गरेपछि त्यसको विरोध दलित अधिकार कर्मीहरूले गरिरहेका छन् समानुपातिकको सीट संख्या घटाउँदा नयाँ संविधान सभामा पहिले जति दलित सभासदहरूले प्रतिनिधित्व गर्न नपाउने हो भने कि भनेर केही दलित नेताहरूलाई चिन्ता भएको छ भने कोही प्रत्यक्ष निर्वाचनबाट बढ़ी भन्दा बढ़ी दलितको प्रतिनिधित्व गराउने प्रतिबद्धता दलहरूले गर्नुपर्दछ भनेर दलित अधिकार कर्मीहरू छन् राज्यका सबै निकायमा दलितहरूको प्रतिनिधित्व कसरी वृद्धि गर्ने भन्ने बारेमा छलफल गरेपछि साझा भाग एक सौ पचासी में हमी वन्यजंत को संरक्षण के बारे में छलफल कर स्वाभाविक प्रक्रिया हो हम पेट्रोलिंग बढ़ी रेको संगसंगे सामुदायिक वन हमी सोचे जो अथवामुदायिक वन जे काम को जे उदेश्य पूरा करायिक वन लाई सम्मान गरेका थियौँ त्यो ढंगको यदा कदा कुनै कुनै सामुदायिक वन सबै सामुदायिक वन होइन यदा कदा त्यो ढंगले चलेको नपाइएको कारणले पनि हामीले त्यसको निगरानी बढाएको अवस्था पक्का हो अर्को कुरो के भने जिल्लावन कार्यालयको जुरिस्ट्रिक्सनभित्र पर्ने सबै सामुदायिक वनहरू एउटा म्यानेजमेन्ट मोडल हो तर राष्ट्रिय वन चाहिँ राष्ट्रिय वनै यो राष्ट्रिय वनलाई समुदायमा हस्तान्तरण गरेपछि त्यसमा तस्करी बढ्ने गरेको छ अथवा भनौँ न काठहरू बढी काटिन थालेर तपाईँहरूले निगरानी बढायो कि अथवा एउटा स्वाविक रूपले हामीले गर्दै आएको काम गर्दै गरेको हो एउटा अर्को कुरो के नै मैले भने नि एक सामुदायिक वनहरूमा ती मा, मा, प्रवृत्तिहरू बढ़िसकेको अवस्था त होइन एकदम हामी हाम्रो कन्ट्रोलभन्दा बाहिर गइसकेको अवस्था त हो होइन तर नहुनुपर्ने अवांशित क्रियाकलापहरू भएको पाइएको कारणले पनि हामीले निगरानी बढाएको चाहिँ अलिकति अब भनौँ न अब समुदायले अहिले अब गैंडाहरू अब तार लगाएर आफ्नो सामुदायिक वनभित्र त्यसको चाहिँ वासस्थान बनाउनु भएको छ होइन अब यसलाई चाहिँ पछि यस्तो बढ्दै जाँदाखेरि यसलाई कसरी चाहिँ सम्बोधन गर्छ राज्यले होइन उहाँहरूको अधिकार क्षेत्र के हुन्छ संरक्षणमा अब एउटा कुरो के भने हामीले वनजंगलको संरक्षण गरिसके पछाडि वन्यजन्तुको पनि संरक्षण हुन्छ भने स्वाभाविक मान्यता बुझ्नुपर्छ वन्यजन्तुको संख्या बढेपछि र हामीले पनि वनमा आक्रान्त वनमा अलिकति बढी इन्टरभेन्सन हामीले गरिसके तिनीहरू खानाको बाहनामा बाहिर निस्किन्छन् भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ के संख्या बढेपछि निश्चित रूपमा वरिपरि बसेका वासिन्दाहरूको समस्या बन्छ नेपाल प्राकृतिक स्रोत साधन र सम्पदाले धनी देश भनिए पनि यसको उचित प्रयोग र व्यवस्थापन गर्न नसकेर नेपालका 25 प्रतिशत नागरिक गरीबीको रेखा मुनि छन् ग्रामीण एवं पिछड़िएको क्षेत्रमा बसोबास गरिरहेका नागरिकको समृद्धिका लागि राज्यको पुनर्संरचना गर्दा प्राकृतिक स्रोत साधनको संरक्षण र उपभोगमा स्थानीय नागरिक वा समुदायलाई पहिलो प्राथमिकता दिनुपर्ने माग बेला, बेला मा उठ्ने गरेको पाइन्छ वन मन्त्रालयले समृद्धिका लागि वन भनेर गरेको परिकल्पनालाई गरे पूरा गर्न पनि समुदाय संरक्षण में लगने रक्षण आमदानी बढ़ाने काम सक क्षेत्र का नागरिक जीवन स्तर सुधार हुविधान सभा को निर्वाचन रनूनी रिक अवरोधर का बारे बारेमा छलफल गरेका कर छलफलमा सहभागी हुना हाम्रो स्टुडियोमा हुनुहुन्थ्यो संविधानविद डाक्टर चन्द्रकान्त ग्यावली राजनीतिक विश्लेषक मुमाराम खनाल राजनीतिक वातावरण बन्नेतिर होइन बिथुलिनीतिर गइरहेका छन् त्यसमा हिजो प्रतिगमन शुरू भयो भन्दाखेरि यो सरकारको निर्माण हुँदा प्रतिगमन शुरू भयो निरङ्कुश मुलुक गयो भन्ने जुन आरोप थियो त्यो आरोपलाई दिन चाहिँ संविधानको बर्खिलाप गरेर जुन नियुक्तिहरू भइरहेका छन् जुन जुन खालको आयोगले उनीहरूलाई अयोग्य ठहराएको छ तिनै आयोगमा तिनै मान्छेहरू नियुक्ति भइरहेछन् भने जस्तो निर्वाचन हुने दिशातिर होइन कि निर्वाचन बिथोल्ने निर्वाचन नहुने दिशातिर मुलुक गइरहेछ जस्तो देखिन्छ किनकि राजनीतिक वातावरण बने जब समय राजनीतिक वातावरण बंदे संविधान सभा को निर्वाचन जो तब मी पुलिस लगातार जबरदस्ती डॉक्टर चंद्रकांत केवाली जी राजनीतिक रूप में अहा्लेषण अन्सार संवधान सभा को निर्वाचन होने कधार तैयार संवैधानिक रूप में संवधान सभा को निर्वाचन संवैधानिक रूप में आधार आधार तय हो पहिलो त यो संवैधानिक आधार पनि हेर्ने भने यदि चुनाव हुन्छ भने पनि त्यो वैधानिक चुनाव हुन सक्दैन हामीले चाहिँ संविधानको विद्यार्थीले के भन्छ भन्दाखेरि चुनाव भनेको वैधानिक चुनाव हुनुपर्छ भन्ने हो अहिलेको अवस्थामा चार दलका शीर्षस्थ नेताहरूको सहमतिको आधारमा एघार गते सहमतिको आधारमा संविधानलाई क्षेदविद गरेर संविधानको बाधा अडकाउ फुकाउ मार्फत संशोधन गरेर जबरजस्त रूपमा चाहिँ संविधान सभाको निर्वाचन भनेर भनियो त्यो संविधान सभाको निर्वाचन पनि असा सात गति भित्र भनेर राजनीतिक सहमति बादा फुकाउका माइथ्यो तर असार सात गति त चुनाव हुन सकेन र अहिले मंगिरभित्र भनियो छ बादा फुकाउले पनि र राजनीतिक सहमतिले मंगिर महिनाभित्र चाहिँ चुनाव गर्ने भनिएको छ तर अहिलेसम्म चुनावको चाहिँ वास्तवमा वातावरण चाहिँ बनेको अवस्था देखिँदैन बादा फुकाउले संविधान संशोधन हुँदैन यो सरकारलाई चाहिँ दलीय व्यवस्थाले चिन्दैन र संविधानले चिन्दैन भनिदियो भने अर्को दलीय व्यवस्थाकै मन्त्री गठन गरेर चुनावी सरकार बनाउनु पर्ने स्थिति हुन्छ भनेपछि अहिलेको अवस्थामा निर्वाध रूपमा चाहिँ संविधान सभाको चुनाव हुन्छ भनेर भन्नको लागि मुरामजी अब यो चुनाव हुनै नसक्ने अवस्था हो भने राजनीतिक दलहरूले चाहिँ किन कर्मचारीलाई अहिले सत्ता हस्तान्तरण गरिरहेछन् होइन किन आफू अगाडि बढ्न सकेका छैनन् अनि त दुर्भाग्यपूर्ण स्थिति के हो भने अहिले जो चन्द्रकान्तजीले भन्नुभयो किन संविधानको मनमज्ञ पनि हुनुहुन्छ उहाँ किनकि की राजनीतिक दलहरूले जुन गल्ती संविधान सभामा रहदाखेरि गरे संविधान सभाको सर्वोच्चतालाई अस्वीकार गरेर जब चार राजनीतिक दलहरूले संविधान सभा भित्रैबाट चाहिँ विवादहरूलाई समाधान गर्ने होइन कि संविधान सभाको सम्पूर्ण अधिकार आफूमा केन्द्रित गरेर अनि अधार कोठाबाट जब डिसिजन गर्न थाले त्यो संविधान सभा त त्यहाँबाट चाहिँ यसको सुप्रिमेसी जुन कि लैराखेको थियो त्यसको सर्वोच्चतालाई चाहिँ नाङ्मो ढङ्गले हस्तक्षेप गर्ने काम चाहिँ राजनीतिक दलहरूका केही नेताहरूले अहिले जुन चार दल भन्नुभएको चा, छ यही नै बाधक थिए त्यति बेला जसले चाहिँ यो संविधान सभाको अधिकारलाई अपहरत गरेर कोठामा लगाए लोकतन्त्रलाई सास गर्ने ठाउँ नै नदिने उहाँहरू अनि त्यसपछि लोकतन्त्रका कुरा गर्नुभयो र सबैभन्दा घोर अलोकतान्त्रिक क्रियाकलाप गर्नुभयो जसका कारणले संविधान सभाको विघटन भयो त्यो विघटन भइसकेपछि हाम्रो देशको राजनीतिक व्यवस्थापन गर्न हाम्रा नेताहरूले सकेनन् त्यसपछि विदेशी चासो बढ़न थाले त्यसपछि उनीहरू आफ्नो स्वार्थको आव व्यवस्थापन गर्नेतिर लागे त्यही हो विदेशी हस्तक्षेप भनेको त्यसपछि हाम्रो सरकार परिवर्तन गर्ने हाम्रा संवैधानिक निकायहरूमा मान्छेहरू चाहिँ नियुक्ति गर्नेदेखि लिएर सबै कुराहरू राजनीतिक दलहरूले होइन कि अरू विदेशी हस्तक्षेपबाट त्यो निर्णायक हुन थाले त्यसपछि हाम्रा राजनीतिक दलहरूले नेपालको राजनीतिक व्यवस्थापन गर्ने जुन एउटा सीमा थियो त्यो सीमालाई भत्काइदियो भनेपछि यो सरकार अब हटाउन सक्ने अर्को सरकार बनाउन सक्ने तागत पनि हाम्रो राजनीति थाएना। थाएना। चार यो सरकार निर्वाचन सम्बन्धी अध्यादेशका विवादित विषयहरू फ्लेस होल्ड समानुपातिक सीट संख्या घटाउने लगायतका विषयमा सरकार र रा उच्च स्तरीय समितिले टुङ्गो लगाउने प्रयास अहिलेसम्म गरिरहेको छ चार शक्ति बीच भएको सहमतिको विरोधमा आन्दोलन गरिरहेको नेकपा माओवादी नेतृत्वको साना दलले भने यो सरकारले निर्वाचन नै गर्न नसक्ने निर्वाचन गर्नका लागि सरकार गठन भएको साड़े दुई महीना पूरा भइसक्दा पनि निर्वाचनको मिति समेत घोषणा गर्न नसक्दा नागरिकलाई पनि चुनाव आगामी मंशिरमा होला भनेर आशा लाग्ने छाड़ेको छ नेकपा माओवादी नेतृत्वको साना दलहरूले अब यो सरकारको विघटन गरेर गोलमेज सभा मार्फत समस्याको समाधान गर्ने भने झै नागरिक समाज तथा स्वतन्त्र विश्लेषकहरूले पनि सबै दलहरूले एकै ठाउँमा बसेर साझा सहमति खोज्न ढिला गर्न नहुने बताइरहेका छनृ निर्वाचन को बारे छलफल पी साझा को भाग एक सय सता मा हामे मानवाधिकार को रक्षा रही का बारे में छलफल करी इंटरनेशनल अध्यक्ष शंभू ठाकुर रानवाधिक कर्मी कृष्ण कड़ेल सहभागी हुनुहुन्थ्यो जो दोषी छ त्यसलाई कारवाही गर्न सुरु गरिएन भने योभन्दा पनि विक्र रूप लिएर अगाडि आउँछ यस्ता कुराहरू नत्र त म तपाईँलाई भन्छु दुई हजार सात केही व्यक्तिले मात्रै अपराध गर्थे र तिनीहरू मुक्त हुन्थे त्यसलाई केही हुन्थेन त्यसपछि यहाँ त आएर दुई सालमा गिर्जा प्रसाद कुरालाई पाँचजनालाई आमा आमा थियो त्यसपछि त हेर्नुहोस् न क्रम कसरी अगाडि बढेर आयो यही क्रमलाई रोकिएन दण्डित गरिएन भने अपराध गर्नेहरूलाई दण्डित गरिएन भने यो लाखौँमा गएर जान्छ भोलि जस्तो मलाई लाग्छ कृष्णजी किन किन संरक्षण गर्छन् यस्ता अपराधीहरूलाई मानव अधिकारका हनकर्ताहरूलाई राजनीतिक दलहरूले अब राजनीतिक दलहरूले यो मानव अधिकार उल्लङ्घनकर्ताहरूलाई संरक्षण गरिरहेका छन् मलाई ला के लाग्छ भने यो भोटको राजनीति चुनावी राजनीतिलाई उहाँहरूले केन्द्रबिन्दुमा पार्नुहुन्छ अब केही निश्चित व्यक्तिहरूसँग कुनै ठाउँको कुनै अमुख क्षेत्रमा उनीहरूको पकड हुन्छ र त्यो पकडलाई कायम गर्नको लागि त्यहाँको अग्रपंक्ति में अदालत को कठखरा में पुर्या जी राजनीतिक दल को अभिष्ट पूरा नहुने निसाबले तो भाई भो